सबई का सदै का रेडी अर्पण एक सौ चार थो समय टन साँझ साढे प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उपले सरकारले घोषणा गरेको तीन महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले क्षेत्रीय कार्य चितवनले आज भरतुरमा आयोजना गरेको साक्षात्कार यसका लागि सरकार र प्रमुख राजनैतिक दल बिच सहमति सरकारले ल्याउन लागेको स्थानीय निकायको निर्वाचन सम्बन्धी ऐनको मसुदा तयार भइसकेकोले अब पूर्णता दिनुपर्ने बताउनु भयो सरकारले निर्वाचन आयोगलाई अनुरोध गरे लगतै निर्वाचन आयोगले द्रुत गतिमा काम थाल्ने विकासका लागि स्थानीय निर्वाचन आवश्यक रहेकाले सो प्रक्रियाका लागि सरकारले ढिला गर्न नहुने उप्रेदीको भनाइ छ उहाँले निर्वाचन प्रणालीका विषयमा पनि दलहरू बिच सहमति सहमति हुनुपर्ने बताउनु भयो प्रमुख निर्वाचन आयुक्त उप्रेदीले लोकतन्त्रको संस्थागत विकासका लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनु अर्को एक प्रसङ्गमा प्रमुख आयुक्त उप्रेदीले गत संविधान गत संविधान सभा निर्वाचनमा खर्च विवरण नबुझाउने बाइसवटा दललाई कारवाही गरिसकेको बताउनुभयो दलहरू र उम्मेद्वारले चुनावको बिलामा गर्ने खर्च कागजी रूपमा दुरुस्त देखाए पनि आमदानी र खर्चको स्रोत पहिचान नगरिएका कारण पर्दा अगाडि र पर्दा पछाडि पर हुने क्रियाकलापले शङ्का उत्पन्न हुने टिप्पणी गर्नुभयो कार्यक्रम रिपोर्टर्स क्लब नेपाल क्षेत्रीयकाली चितवनका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगर नगरपालिका वडा नम्बर मा थप तीन बिघा सार्वजनिक जग्गा एकिन भएको छ नगरपालिकाले सार्वजनिक जग्गा छुट्याउने अभियान अन्तर्गत आज रत्नगर सातको सिसैमा रहेका थप तीन विघा जग्गाको एकिन गरिएको हो राजनैतिक दल स्थानीय वासी पत्रकार र नगरपालिकाका कर्मचारी सहितको टोलीले जग्गाको नापी गरी सीमा छुट्टाइएको नगरपालिकाका निमित्त कार्यकारी अधिकारी सीताराम पोखरेलले जानकारी दिनुभयो नगरपालिकाभित्र पचास बिघा भन्दा बढी सार्वजनिक जग्गा भूमाफियाहरूले अतिक्रमण गरेर आफ्नो नाममा दर्ता गराएका छन् केही दिन अघि रत्नगर बसालाई व्यवस्थित गर्न अभियान शुरू गरेको नगरपालिकाले त्यसको लकत्ती सार्वजनिक जग्गा सीमाङ्कनको अभियान शुरू गरेको निमित्त कार्यकारी अधि पोखरेलले बताउनुभयो नगरपालिकाले एक महिनाभित्रमा अतिक्रमित सबै जग्गा सार्वजनिक गर्ने योजना अनुरूप काम गरिरहेको उहाँको भनाइ छ यो अभियान रत्नगर ओडा नम्बर सातपछि अन्य ओडाहरूमा पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको व्यवसायमा नेतृत्व विकास नहुँदा आफूहरू समस्यामा पर्ने गरेको रत्नगरका व्यवसायीहरूले बताएका छन् रत्नगर उद्योग वाणिज्य संग्रह रत्नगर जेसिसले संयुक्त रूपमा आज रत्नगरमा आयोजना रत्नगर गरेको व्यवसायी नेतृत्व विकास सम्बन्धी तालिममा बोल्ने व्यवसायीहरूले यस्तो बताएका हुन् साथी उनीहरूले व्यवसायको विकास र विस्तारका लागि नेतृत्व विकास आवश्यक रहेको औलाएका छन् कार्यक्रममा बोल्दै रत्नगर औद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रवालले सफल व्यवसाय नेतृत्व विकास आवश्यक पर्ने बताउनुभयो राष्ट्र विकासमा व्यवसायको महत्वपूर्ण भूमिका रहने भन्दै अध्यक्ष विश्रवालले व्यवसायमा नेतृत्व विकास हुनुपर्ने बताउनुभयो व्यवसायमा आइपर्ने समस्या समाधानका लागि पहल गर्न नसकेको अवस्थामा यसको समाधानका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण काज श्रेष्ठले नेतृत्व विकास नहुँदा पहिचान दिन नसकेको बताउनुभयो समाजमा छवि बनाउन नेतृत्व विकास हुनुपर्ने भएकाले व्यवसायीमा पनि नेतृत्व गर्ने क्षमता आवश्यक पर्ने औलाउनु भयो नेपाल जेसका पूर्व अध्यक्ष तथा व्यवसाय प्रशिक्षक मैस्ताले प्रशिक्षण दिनुभएको तालिममा रत्नगर खैरणी बचौली र जोटपानीका पचासजना व्यवसायीको सहभागिता रहेको थियो रत्नगर उद्योग वाणिज्य संघका गोष्ठी तथा समितिका संयोजक निरज श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रत्नगरका अध्यक्ष उमेश गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो तालिमको उद्घाटन सत्र रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालको अध्यक्षतामा सम्पन्न भएको थियो नारायणी यातायात व्यवसाय संघले पर्यटकलाई लक्षित गर्दै सौराहदेखि पोखरासम्म चल्ने तीनवटा सुविधायुक्त बस सञ्चालनमा ल्याएको छ नारडी यातायात व्यवसायी संघद्वारा यसअघि सौरा हुँदै पोखरा साने तीनवटा बस सञ्चालनमा रहेका थिए आउँछदेखि सञ्चालनमा ल्याइएका तीनवटा बस अन्तर्राष्ट्रिय युरोथ्री मापदण्डका रहेका छन् वातावरण मैत्री हुनका लागि हरियो रङको प्रयोग गरिएका यी बस अन्य बसको तुलनामा आकर्षक र सुविधा सम्पन्न रहेका छन् नाराडी यातायात व्यवसायी संघ चितवनका कार्यली प्रमुख शङ्कर गिरीले स्तरीय सेवा प्र इस्ता... दसै भित्र सौरा हुँदै काठमाडौँ जाने गरी छ वटा सुविधायुक्त बस सञ्चालन गरिने जनाएको छ प्रति बस चालिस लाखको दरले चितवनमा एक करोड़ साठी लाख लगानी थपिएको छ नयाँ बस स्वचालित ढुका जीपिएस सिस्टम र सिसिटिभी क्यामेरा जड़ित रहेको छ नयाँ सञ्चालनमा आएका बसमा एकै प्रकारका हरियो रङ प्रयोग गरिएको छ देवघाट स्थित नदीमा नहुने क्रममा एक बालक बेपत्ता भएका छन् आइतबार साँझ भरतपुर नगरपालिका एकस्थित देवघाटमा पन्ध्र वर्षीय निस्ल शर्मा नहुने क्रममा नदीले बगाएर बेपत्ता भएका हुन् नियाधीश दामोदर शर्माको दाइका नाति रहेको जिल्ला प्रहरीकाले चितवनले बताएको छ उनी सँगै नुहाउन नदीमा पसेका प्रधान न्यायाधीश शर्माका सुरक्षा गार्ड लोकेन्द्र भोलको भने डेनमार्कका नागरिकले भुगाउँदै गरिका बेला उद्धार गरेको प्रहरीले जनाएको छ उनको अहिले चितवन मेडिकल कलेजमा पुचार भइरहेको छ बुलबममा नुहाउन प्रधान न्यायाधीश र उनका परिवार देवघात गएका थिए चितवन जिला स्वास्थ्य केन्द्र में कार्यरत स्वास्थ्यकर्मी का लगी विषादी के कारण उत्पन्न होना सकने स्वास्थ्य समस्या सही उपचार का बारे तीन दिन तालीम आज बात नेपाल जनस्थ्यानीहरू विषादीको रोकथाम लागिमा उपचार र व्यवस्थापनका बारेमा जानकारी दिने फेलो कोअर्डिनेटर दीपकीले जानकारी दिनुभयो जिल्ला जनस्वास्थ्य नेपालको सहकारीमा भएको तालिमा चितवन लामा मुख्य तरकारी उत्पादन हुने क्षेत्रका स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको भण्डारा सैनपुर मंगरपुर जगतपुर शुक्रनगर हेल्थ फोर्स तथा शुक्रनगर सब हेल्थ फोर्सका हेल्थ असिस्टेन्ट अनमी तथा ल्याब एसिस्टेन्टहरूको सहभागिता रहेको छ जिल्ला जनस्वास्थ्य अकाली चितवनका निमित्त प्रमुख ईश्वरी प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्देश्य र अपेक्षाका बारेमा प्रतिष्ठानका फिल्ड कोअर्डिनेटर दीपक गेवाली भरपुर जिलाादी मानव स्वास्थ्य में पार्ने अवसर उपचार पद्धति का बारे में जानकारी के हो र यसको प्रयोगका बारेमा जानकारी गराउनु भएको थियो भने भरतपुर अस्पतालका कसमे कक्षका प्रमुख डाक्टर राजकुमार पाण्डेले विषादीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याको समाधानका बारेमा जानकारी गराउनु भएको थियो संयुक्त दलित अधिकार नेपाल जिल्ला समिति चितवनले गरेको काले उद्घाटन एवम् सम्मान कार्यक्रममा बोले सहभागीहरूले दलितको मुद्दा बनाएर अघि बढेको नेताहरूले नै दलितहरूलाई उपेक्षा गरेको बताएका छन् दलित अगुवा तुलाराम विक्करले दलित हक अधिकारका बारेमा बयान गरी राजनैतिक दलहरूले नै बिस्तारै बिस्तारै दलितका मुद्दाहरू बिर्सदै गएको बताउनु संयुक्त दलित अधिकारमा नेपालका केन्द्रीय सदस्य भवन सुनवार प्रमुख अतिथि रहनु भएको कार्यक्रममा मकन सिंह विक्कर नवराज गायक सुरेश परियार स्वर्गीय स्वर्गीय लेफ्टेन्ट लालबहादुर परियार र दिलबहादुर नेपालीलाई सम्मान गरिएको छ कार्यक्रममा संयुक्त दलित अधिकार मञ्च नेपाल सिल्ला समिति चितवनका अध्यक्ष देवीराम बेक्कको अध्यक्षतामा सम्पन्न भएको थियो प्रश्न छ महिला हिंसा तथा दुर्व्यवारका घटना बढ्नुमा तपाईँ बढी कसलाई दोषी देख्नुहुन्छ यी समाज सबै स्वयं व्यक्ति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 कालो ट्राफिक खबरको यति बेला नानगोट एटौडा खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिण्ड ओबिसी काठमाडौँ सडकखण्ड मुग्लिन्द मोली पोखरा सडकखण्ड र नानगोट प्रासी बुटोल सडकखण्ड पनि खुल्ला छ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 सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आजदेखि गाई जात्रा पर्व मनाइदिएछ भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भए भाद्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाइने चलन छ त्यसैले गाई पर्वको के छ त महत्व भने आज हामीले कलाकार तथा सर्वसाधारणलाई सोधेका सु छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको मल्लकालीन अवस्थामा तत्कालीन राजाले आफ्नै रानीलाई आफ्नो छोरा मरेको शोकको विषयमा चाहिँ आफ्नो मात्रै होइन सबै देशवासीको चाहिँ छोराछोरी बितेका छन् मरेका छन् भनेर देखाउनको लागि देखा र उनको मन शान्त गर्नको लागि मनाइएको पर्व हो त्यो गाई जात्रा भनेको वास्तवमा अहिले पनि त्यो गाई जात्राको यत्तिकै महत्त्व छ त्यो बेला चाहिँ मेरो नेताहरू भयो कोही भ्रष्टाचारीहरूलाई भयो यिनीहरूलाई पाउने दिन हाम्रो कलाकारको खोजेर भनेपछि यिनीहरूले गर्लान् कि केही सतर्क होलान् कि भनेर पाउने दिन आज आज हक अधिकार भएको दिन परेरलाई यो महत्त्वपूर्ण चिज दिन हो भन्ने सोच्छु हाम्रा ऋषिमुनिहरूको पारादेखि चलिआएको एउटा पर्व हो ठाउँ ठाउँमा मानिसहरूले मनाउँदै आएको हुन्छ आफ्नो घरको एउटा चाहिँ गौमाता एउटा लक्ष्मीलाई एउटा विशेष रूपमा यसरी हामीले मान्छौँ त्यसै हामीले एउटा चाहिँ जनैपूर्णको भोलिपल्ट गाई जात्रा पर्व हो त्यो पर्वलाई मानिसहरूले विधिपूर्वकसित मनाइरहेको हुन्छ तिहार पटार गरेर धजा धजा धेरै कागतहरू हरेक किसिमका कपडाहरू लगाइदिएर एउटा मानिसलाई चाहिँ एउटा चाहिँ गारेर चाहिँ परीकरण गरेको हुन्छ हामीले कथाहरू चाहिँ पढ्दै आएका छौँ हामीले इतिहासहरू पढ्दाखेरिमा एउटा राजाको श्रीमती बितेपछि त्यो राजाको चाहिँ मन चित्त शुद्धि गर्नलाई चित्त बुझाउन निमित्त चाहिँ गाई जात्रा निकालेर यसरी थुप्रै मान्छेका चाहिँ दमपतिहरू संतान व परिवार बीते राजा महाराजा शासक हमने इतिहास पढ़ा सौं तर मेरे बुझाई में यह गाई जात्रा तत्कालीन शासक देखिए वर्तमान शासकसम यह गति व्यंग्य प्रहार करने मेम हो जनता सूचना प्रवाह करने भाज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 सुना छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर सुन्ना छपन्न पाँच त्रिसठी तिन सय एकतिस इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहोस् रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा पनि संसारभरि के साथी रहनु भएको साँझ साढे छ बजेको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 मल्टी लर्निंग साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को मोबाइल अंठानब्बे चार बावन छया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 आइल्समैन राम्रो नतिजा ल्याउने तपाईको सपना द नेक्स्ट एजुकेशनले साकार पार्छ द नेक्स्ट एजुकेशन कंसल्टन्सी प्राइवेट लिमिटेड लाइन सुख नारायणगढ फोन 056571091571091 कि रेडियो यो मेरो दात छिद्रा परेर पड़े सा नमरी मेरे भाई को दार आयोग अब के मेरे छोरा छोरी को, को दात नमीले वोट नजोड़ीने च्यापू बाहर निस्कने दाँत खप्टिने समस्या दिक्क पारे कहाँ गए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 तप चीर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार नौतीस बजे वरिष्ठ स्त्री तथा शनिवार दिवसो एक बजे वरिष्ठ पेट छाती मोठू उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार नशा रोग विशेषज्ञ प्रत्येक शनिवार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 जनरल फिजिशियन तथा आखा परीक्षण सेवा उपलब्ध संपर्क ओम साईराल रत्नगर दुई मेन रोड चाड़ी फोन नंबर शून्य छप्पन पांच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 महानुभाव सुरक्षा कोबंध पर्याप्त पार्किंग खाने पानी दस फीट चौड़ाई को पैसे संपन्न के श्रेष्ठ मोबाइल अंठानबे चार पचास अस्सी पांच बहत्तर अंठानब्बे चार पचास उन्ना पचास दुई सी साथ ही कहा सुविधा सात बजे टाइम चेक को साथ में टाड़ी रत्न नगर पोलिक्लिनिकाली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 आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ड जो नसारो सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्रा एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्सानबे का सबल का बाइक तथा उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विसिंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार्ट सुविधा का मार्शल इम्पोरियम मगनी पर्सा बजार फोन शून्य से, से, पचास, एक नौ से, से ताड़ी ताड़ी, फोन नंबर शून्य छप्पन पांच एकसठी शून्य सन्तावन स्टाइल का लागी, हीरो, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मै गज र यो कार्यक्रम अर्पण शुभ साझी एक्सप्रेस मणि ट्रान्सफर अवसर में सगौरव प्रस्तुत पैसा उपहार आठ आठ एक जन स्मार्ट हर एक महीना को आठ गोलापर उपहार एक जनाटर बाइक विस्तृत जानकारी को नजिकी एक्सप्रेस को भुगतानी काउंटर वैनिक हेन्नहोप जानकारी कोसप्रेस मनी ट्रांसफर पुरिया नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साहजको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट लगन गरेर विश्वको जुनसुकै कुनामा पनि कार्यक्रम अर्पण शुभ साहजको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभसाजको एउटा नवीनतम श्रृङ्खला लिएर आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोकभाकाको सहायत्री म दिवस मगर कार्यक्रम अर्पण शुभ साँझ रेडियो अर्पण एक सय चार थुप्रो बाँच मेघाजमा हरेक दिन आउने गर्छ बेलुका साँझ सात बजेपछि करिब करिब साँढे सात बजेसम्म आउने गर्छ यो आधा घन्टे बसाइमा मिठा मिठा लुकदोरी भएकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी तपाईँको सम्झना अनि सन्देश पनि लिन्छौँ शून्य र शून्य छप्पन्न पाँच बाटो भएर कोही मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा उहाँलाई म स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ बितिरहेको छ दिनहरू अनि खाना खानुभयो भन्नु पऱ्यो है हुन्छ कार्यक्रममा सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ रोजीजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार कठारबाट रोजी आउनुभएको थियो आफ्ना आफन्त अनिष्टमित्रलाई सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझ कि बसाई भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते, नमस्ते को सान्जू। सान्जू जी आजको दिन के कसरी बिताउनु गाई एकदम रमाइलो भयो आज अन्तिम पनि है हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झु नानी सन्देश चाहनु बाबा मेरो सन्जुजी कार्यक्रममा अहिले गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हेलो हजुर नमस्कार बाबा कहाँबाट बोल्दै हुनुहुन्छ खेमलालजी सिद्धीतिरको नयाँ नौलो खबर के छ के कस्तो छ भन्नु पऱ्यो पानी परिरहेछ शीतल महसुस गरिराख्नु भएको छ अनि खेमलालजीलाई कतिको तिज लागिरहेछ ठिकै लागिरहेको छ है हजुर हुन्छ खेमलालजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश को कसको लागि राख्न चाहनुहुन्छ मेरो घर मलाई किन्ने नकिन्ने सम्पूर्णको लागि हुन्छ खेमलालजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला भने छुट्टिन्छौँ नमस्कार सिद्धि पाँचबाट खिमलाल सेपाङ आउनुभएको थियो आफ्ना आफन्त निष्ठमितलाई सम्झना अनि सन्देश राखेर रा, विदा भइसक्नु भएको छ आजको प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा विभिन्न उपहारहरू ल्याएको छ यसको थप जानकारी यो मिठो लोकदोरी भएका दिने सुन्दै गर्नुहोला रेडियो अर्फ एक सय मागत नराउ बढी यही तिजमा अर्घि लाइ अर्गेलाईी बस्दैछ मुर्तिमाग नराउ बढी यही तिजमा अर्घि लाइ अर्किन्छ अर्की ल्याएर देखाउ यति जम्मा पहिला गाइन्छ निकै नै रमाइलो पिज भएको थियो कार्यक्रमको सुरुआतमा राखिसकेका छौँ हामीले आज कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा पैसा हात हातमा उपहार आठ आठमा सगौरो प्रस्तुत गर्दछ योजनामा सहभागी हुनुहोस् र उपहारहरू विभिन्न उपहारहरू जित्नुहोस् र यति मात्रै बम्परको उपहार पनि रहेको छ एकजनालाई मोटर बाइक र विस्तृत जानकारीको लागि चाहिँ नजिकैको सिटी एक्सप्रेस भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा बुझ्नु हुन अनुरोध गर्दछु कार्यक्रम अर्कोबाट शुभ साँझको आजको वसालाई भने सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रायोजन गरि गरेको छ र मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको तपाईँको आफ्नै लोकभाकाको सहायक दिवस मगर कार्यक्रम अर्पण शुभसाजको व्यवसायलाई हरेक दिन सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ रेडियो अर्पण डट इकम डट एनपी लगन गरेर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हजुर दाई हजुर अशोकजी जी अनि आजको दिन चाहिँ के कसरी बिताउनु भयो आज भाइ खासै केही छैन पानी परिरहेको छ मकन बन्द बिरुतिर घरतिर बस्योस् पढ्यो त्यही हुँदै ए हुन्छ अशोकजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरको लागि धन्यवाद अनि हाम्रो फोन उठाए उठाएर सहयोग गर्नुभयो दाइको लागि हजुर अनि निलेस थिङ निर्मल थिङ गङ्गा थिङ हुन्छ अशोकजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार मकनपुरबाट अशोक थिङ हुनुहुन्थ्यो फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा विष्णुजीले सलाह गरिराख्नु भएको छ हेलो हो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ शरणजी आजको दिन के कसरी बिताइरहनु भएको छ टमाटर अनि सर भन्नुभयो कि सोनम भन्नुभयो सोनम अनि सोनमजी अनि आज साउनको अन्तिम सोमबार कसरी विदाई गर्नुभयो त यो सोमबारलाई चाहिँ हुन्छ सोनमजी कार्यक्रममा आउनुभएको छ सम्झना अनि सधैँ यसको कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ सोनमजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार खोराक पाट्य सोनाम हुनुहुन्थ्यो आजको कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठो वार्षिक उत्सवको अवसरमा भने विभिन्न उपहारहरू ल्याएको छ यदि तपाईँ आफ्नो सुरक्षित पैसाको बचत गर्न चाहनुहुन्छ भने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्झिनु हुन हार्दिक अनुरोध गर्दछु गर्द यस्तै गरी यो उपहारमा बम्पर उपहारमा एकजनालाई मोटर बाइक पनि रहेको विस्तृत जानकारीको लागि चाहिँ नजिकैको सिटी एक्सप्रेस भुक्तानी कम्पनी र राष्ट्रिय बुझ्नु हुन आग्रह गर्दछु टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो मस्ते बोलते नौ समझना अनि कन्ट्रोल रुममा हुने दादालाई अनि मेरो साथी आस्थालाई अनि आकाश अविनाश अनि कुमारीको लागि अनि धनपुरमा हुने कुमारीको लागि अनि शान्तिको लागि कुमारको लागि बाजुहरू बस्ने बैनी कवित्रको लागि अनि हुन्छ तिलकी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा बोराक वाक्य तिलक तामाङ हुनुहुन्थ्यो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आटो वार्षिक उत्सवको अवसरमा विभिन्न उपहारहरू ल्याएको छ यसको थप जानकारी म एकैछिनको यो मिठो लोकदोरी भाकापछि दिने नै छु सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार तब्लो बाँच मिकास uni manchori like you need like you need manchori bola da bus kai hat mile mutu mai pirathi sach mile like you need like you need manchori lagyo ni lagyo ni manchori sare se ram pritho thai na ke kaun chori sare sare nai duty khul thai ma ke kaun chori साह्रै नै राम्रै छौ छैन केही कमजोरी निकै नै रमाइलो भएका थियो कार्यक्रममा राखिसकेका छौँ कार्यक्रमले आज प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले यदि तपाईँ भरपर्दो मनी ट्रान्सफरको खोजीमा हुनुहुन्छ आफ्ना पैसाहरू बचत गर्ने खोजीमा हुनुहुन्छ सुरक्षित तरिकाले बचत गर्ने खोजीमा हुनुहुन्छ भने सिटी एक्सप्रेस मनी सम्झिन सक्नुहुनेछ र बम्पर उपहारहरू पनि रहेको छ एकजनालाई मोटर बाइक रहेको छ विस्तृत जानकारीको लागि चाहिँ नजिकैको सिटी एक्सप्रेसको भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा बुझ्नु हुन आग्रह गर्दछु कार्यक्रमलाई आज प्रायोजन गरेको सिटी एक्सप्रेस मण टान्सफरले कार्यक्रममा तपाईँको सम्झना अनि सन्देश पनि लिइराखेका छौँ मिठा मिठा तिज भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ विशेष गरी त हाम्रो समाजमा तिज पनि लागिसकेको छ मिठा मिठा भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ त्यति व्यस्तताको थकानलाई थोरै भए पनि परिराख्ने कोसिस हामी गरिराखेका छौँ मिठा मिठा भाकाहरू बजाएर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्बर्गमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँ टिको बोल्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नि राम्रो तले पढ्नु होला अनि कार्यक्रम पनि आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ प्रवीन कार्यक्रम आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार नमस्ते कुराक बाटो प्रवीण आउनुभएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्कार हजुर भण्डारा ऋषि अधिकारी ऋषिजी आजको दिनलाई के कसरी बिताउनु भयो अनि यो बोलबम चाहिँ कतिको लाग्यो आज तपाईँलाई हुन्छ ऋषिजी कार्यक्रममा आउनु भएको छ अनि सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ ऋषिजी कार्यक्रम आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार भण्डार ना पाट्य ऋषि अधिकारी आउनुभएको थियो आफ्ना आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर रा, लिँदा भइसक्नु भएको छ कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा वैशाखातमा उपहार आठ भन्ने मूल नाराको साथ उपस्थित भएका छौँ र योजनामा सहभागी हुने सम्पूर्ण महानुभावहरूले चाहिँ विभिन्न उपहारहरू जित्न सक्नुहुनेछ बम्पर उपहार पनि रहेको छ एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि भने नजिकैको सिटी एक्सप्रेस भुक्तानी कम्पनी राष्ट्रिय दैनिकमा बुझ्नु हुन आग्रह गर्दछु आजको प्रायः प्रायोजन रहेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफर कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर विष्णु चाहिँ राखिएको छ हेलो हो हजुर नमस्कार नमस्कार बोल्दै हुनुहुन्छ मकनपुरबाट सुनिता थिताजी के गर्नुहुन्छ तपाईँ कतिमा अनि खाना खानुभयो आ, ए हुन्छ कार्यक्रममा आउनु भएको छ हामी अन्त्यन्त्यतिर पनि छौँ सम्झना अनि सन्देश कोही कसको लागि राख्न चाहनुहुन्छ अञ्जली अनि परिवारलाई हुन्छ सुनिताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार मकनपुरबाट सुनिता थिङ हुनुहुन्थ्यो आफ्ना आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर मिदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कामारीको बोल्दै हुनुहुन्छ टिकाजी के कसरी बिताइरहनु भएको छ मौसम के कस्तो छ आज हुन्छ टिकाजी कार्यक्रममा आउनु भएको छ हामी अन्त्यतिर पनि आइपुगेका छौँ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ बस्ने राम छोरी रामलाई छोरी सपना चेपाङ हजुर सम्झना चेपाङ छोरी रूपा चेपाङ सिटी समाजमा बस्ने दाजु शेरबहादुरलाई हजुर भनेर पनि सम्पूर्ण लज गरी हुन्छ टिका चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार अजिङ गरीबाट टिकाजाङ चेपाङ आउनुभएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्यन्त्यतिर पनि आइपुगेका छौँ आज कार्यक्रमलाई प्रायोजन गरेको थियो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा विभिन्न उपहारहरू पनि लिएर आएको थियो र योजनामा सहभागी हुनेहरूलाई सम्पूर्ण उपहारहरू पनि प्रदान गरिने थियो यति मात्रै नभएर बम्पर उपहारमा एकजनालाई मोटर बाइक पनि रहेको जानकारी थियो र त्यस्तै गरी विस्तृत जानकारीको लागि भने नजिकैको सिटी एक्सप्रेस भुक्तानी कम्पनी र राष्ट्रिय दैनिकमा बुझ्नुहोला र आजको कार्यक्रम प्रायोजन थियो सिटी एक्सप्रेस मणि ट्रान्सफर यति बेला पाए भरपर्दो भर मणि हुनुहुन्छ आफ्नो पैसा सुरक्षित बचत कसरी गर्ने होला भनेर खोजीमा हुनुहुन्छ भने सिटी एक्सप्रेस मणि ट्रान्सफोर्टलाई सम्झिनु हुन अनुरोध गर्दछु हामी कार्यक्रमको अन्त्यन्त्यतिर पनि आइपुगेका छौँ इतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्ल पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जनसुकै गुनामा रहे पनि कार्यक्रम अर्पण शुभसाहज के बसालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कठारबाट रोजी गाईघाटबाट सन्जु सिद्धिपाजबाट खेमलाल चेपाङ कुराकबाट तिलक तमान कुराकबाट प्रवीण भण्डाराबाट ऋषि अधिकारी मकनपुरबाट सुनिता थिङ अन्तिममा फोन गर्ने साथी अजिङ्गरीबाट टिकाजाङ छेपाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति जसम्म विरामवासलाई रेडियो सेट मोबाइल सेट श्रोतामाझ पुऱ्याउन साथ दिने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहयात्री मधिवस मगर पनि कार्यक्रममा एउटा मिठो तिज भाकालाई छोड्दै आजको कार्यक्रम अर्पण शुभसाजको यो श्रृङ्खलाबाट उजेल पर्छु नमस्कार सब्ले लाउछ रातको साई दिसको मौका पारि सबले लाउछ रातको साई दिसको मौका पारि मन के गहिरिन्छ आखा मारी मारी खाली हो खाली हो के खाली हुन्छे जवान खाली हो तिमीले बिना कहै दैले दिबाउले अब त चाहिन्छ मेरोइ पाली हो ne do meree paali ho baba ta chaine do meree paali baba ta chaine do meree paali ho yeah aa na budho सानो धनी बाबु छोरो म पनि त केरा सानो धनी बाबु छोरो कस्तो केटो खोजेको छैन मेरै बालियो मेरै पालि होइन मेरै पालि लाय बाबा चैनी न हो मेरो लागि हो